चौतिस अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अरू का प्रस्तुत लागू हुँदाखतमा यस समितिमा बाह्रवटा विशेषज्ञहरू रहनेछन् महासन्धिमा थप साठी अनुमोदन वा सम्मेलनहरू भएपछि बढीमा अठार जना सदस्यहरू रहने गरी समितिको सदस्यता संख्यामा छ जना थप गर्न सकिनेछ तिन समितिका सदस्यहरूले आफ्नो व्यक्तिगत क्षमतामा कार्य गर्नेछन् र निजहरू उच्च नैतिक चरित्र तथा यस महासन्धिले समेटेका क्षेत्रमा उत्कृष्ट सक्षमता र अनुभव भएका व्यक्तिहरू हुनेछन् सदस्यहरूको मनोनयन गर्दा प्रस्तुत महासन्धिको धारा चारको उपधारा तीनमा उल्लेखित व्यवस्था उपन्यायिक चा। भौगोलिक वितरण विभिन्न प्रकारका सभ्यता तथा प्रमुख कानूनी प्रणालीहरूको प्रतिनिधित्व संतुलित, लैङ्गिक प्रतिनिधित्व तथा अपाङ्गता भएका विशेषज्ञ व्यक्तिहरूको सहभागितालाई विचार गर्दै पक्ष राष्ट्रहरूले समितिका सदस्यहरू निर्वाचित गर्नेछन् पाँच पक्ष राष्ट्रहरूको सम्मेलनको बैठकबाट यस महासन्धिका पक्ष राष्ट्रहरूले आफ्नो नागरिकहरूमध्येबाट मनोनयन गरेका व्यक्तिहरूको सूचीबाट गोप्य मतदानद्वारा समितिका सदस्यहरू निर्वाचित हुनेछन् दुई तिहाई पक्ष राष्ट्रहरू उपस्थित भए गणपूरक संख्या पुगेको मानिने त्यस्तो बैठकमा उपस्थित तथा मतदान गर्ने पक्ष राष्ट्रहरूका प्रतिनिधिहरूको सर्वाधिक मत तथा पूर्ण बहुमत प्राप्त गर्ने व्यक्तिहरू समितिमा निर्वाचित हुनेछन् चा, प्रस्तुत महासन्धि लागू भएको छ महिनाभित्रै प्रारम्भिक निर्वाचन हुनेछ प्रत्येक निर्वाचनको कम्तीमा चार महिना अगावै संयुक्त राष्ट्रसङ्घका महासचिवले पक्ष राष्ट्रहरूलाई सदस्यताका लागि दुई महिनाभित्र मनोनयन पेश गर्न आह्वान गर्दै पत्र पठाउनेछन् तत्पश्चात् महासचिवले मनोनयन गर्ने पक्ष राष्ट्रहरू समेत खुलाइ त्यसरी मनोनयन गरिएका सबै व्यक्तिहरूको बनानु क्रममा नामको सूची तयार गर्नेछन् तथा त्यस्तो सूची यस महासन्धिका पक्ष राष्ट्रहरूलाई पेश गर्नेछन् साथ समितिका सदस्यहरू चार वर्षका लागि निर्वाचित हुनेछन् एक पटकका लागि उनीहरू पुन निर्वाचित हुन योग्य हुने हुनेछन् तर प्रथम निर्वाचनमा निर्वाचित छ सदस्यको कार्यकाल दुई वर्ष पूरा भएपछि समाप्त हुनेछ प्रथम निर्वाचन सम्पन्न भए लगत्तै त्यस्ता छ सदस्यहरूको नाम यस धाराको उपधारा पाँचमा उल्लेख गरिएको बैठकको अध्यक्षद्वारा गोला हालेर छानिनेछ समितिका थप छ सदस्यहरूको निर्वाचन यस धाराका सम्बन्धित व्यवस्थाहरू बमोजिम नियमित निर्वाचनको समयमा हुनेछ नौ समितिका सदस्यको मृत्यु भएमा वा निजले राजीनामा दिएमा वा अन्य कारणले निजले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने घोषणा गरेमा मनोनयन गर्ने पक्ष राष्ट्रले यस धाराको सम्बन्धित व्यवस्थामा गरिएको योग्यता भएको र सर्त पूरा गर्ने विशेषज्ञ व्यक्तिलाई बाँकी कार्यकालका लागि सेवा गर्न नियुक्त गर्नेछन् दस समिति आफ्नो कार्यविधिको नियम बनाउनेछ एघार प्रस्तुत महासन्धि अन्तर्गतको समितिको कार्यको प्रभावकारी सम्पादनको लागि संयुक्त राष्ट्र संघका महासचिवले आवश्यक कर्मचारी तथा सुविधा उपलब्ध गराउनेछन् र समितिको प्रारम्भिक बैठक बोलाउने छन् बाह्र समितिका जिम्मेवारीहरूको महत्त्वलाई ध्यानमा राख्दै महासभाले निर्णय गरेको शर्त तथा बन्देजका अधिनमा रहे प्रस्तुत महासन्धि अन्तर्गत स्थापित समितिका सदस्यहरूले संयुक्त राष्ट्रसङ्घको स्रोतबाट पारिश्रमिक पाउनेछन् तेह्र समितिका सदस्यहरूलाई संयुक्त राष्ट्रसङ्घको विशेष अधिकार तथा उन्मुक्ति सम्बन्धी महासन्धिका सम्बन्धित दफाहरूमा व्यवस्था गरिएअनुसार राष्ट्रहरू सङ्घको मिसनमा कार्यरत विशेषज्ञहरूको सुविधा विशेष अधिकार तथा उन्मुक्ति प्राप्त हुनेछ